नमस्कार कङ्ग्रेसका संस्थापक नेता बिपी कोइरलाको एकतिसौँ स्मृति दिवस मनाइँदै दिवसको अवसरमा कंग्रेस र उसका भातृ संघ संगठनद्वारा विभिन्न कार्यक्रमको आयोजना राष्ट्रलाई समस्याबाट बचन पूर्व राजा ज्ञानेन्द्रसँग सहकार्य गरेर अगाडि बढ्न सकिने नेकपा माओवादीका सचिव विप्लवको चेतावनी सत्ताका लागि विदेशीको सेवा गर्ने दलका नेताको प्रविधिका कारण मुलुक सङ्कटमा फँसेको भनाई इराकको बगदादमा भएको श्रृङ्खलाबद्ध बम आक्रमणमा तीसजनाको मृत्यु भारतमा स्विस महिलामाथि जबरजस्ती क्रणीमा संलग्न छजनालाई जन्म कैदको फैसला र पाकिस्तान र वेस्ट इन्डिज बीचको चौथो एक क्रिकेट आज हुँदै जीवन तथा जीवन न अपनाउनु पाँच विस्तारमा आज बिपी स्मृति दिवस नेपाली कङ्ग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरलाको एकतिसौँ स्मृति दिवसको अवसरमा नेपाली कङ्ग्रेस तथा कङ्ग्रेसका विभिन्न भातृ सङ्घ सङ्गठनले विभिन्न कार्यक्रमको आयोजना गरी बिपीलाई सम्झिएका छन् कोइरालाको जन्म विक्रमसम्म उन्नाइस सय एकहत्तर साल भदौ 24 गते भारतको बनरास बनारसमा भएको थियो उहाँ नेपाली राजनीतिमा बिपी कोइराला र रा। नेपाली साहित्यमा विश्वेश्वर प्रसाद कोइरालाको नामबाट परिचित हुनुहुन्थ्यो क्यान्सर रोगबाट थला पर्नुभएका कोइरालाको दुई हजार उनाचालिस साल साउन सगती निधन भएको थियो भारतीय स्वतन्त्रता आन्दोलनमा समेत सहभागी कोइराला भारतीय नेताहरूसँगै जेल पर्नु भएको थियो कोइरालाको नेतृत्वमा जहानीय राणा शासन हटाउन दुई हजार तिन सालमा नेपाली राष्ट्रिय कङ्ग्रेसको स्थापना भएको थियो बिपी कोइरालाले दुई सालमा एक चार वर्षे राणा शासनको विरुद्धमा भएको जनक्रान्तिको नेतृत्व गर्नुभएको थियो नेपालको प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रतीक मानिने बिपी तत्कालीन नेपालमा अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल राजनैतिक व्यक्तित्वका रूपमा समेत चिनिनुहुन्थ्यो राष्ट्रियता प्रजातन्त्र र समाजवादको सिद्धान्त प्रतिपादन गर्नुभएका कोइराला दुई सालमा भएको पहिलो संसदीय चुनावपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्न सफल हुनुभएको तत्कालीन राजा महेन्द्र शाहमंत्री बर्खास्त करी कोईरा जेल राख वहाँ दु हजार पच्चीस साल समय आठ वर्ष निरंतर जेलम भारत प्रवास में रहने भाई कोईराला हजार तैतीस साल में राष्ट्रीय मेलमिलाप को नीति लेकर स्वदेश फर्कन्तिक छवि साहित्य में पुराने भाई योगदान अतुलनीय मानराला मोदीआइन बाबुआमा र छोरा नरेन्द्रदाई तिन घुम्ती तथा हिटलर जस्ता चर्चित उपन्यासहरू नेपाली साहित्यमा चर्चित छन् बिपी जयन्तीको अवसरमा चितुवनमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ बिपी कोइराला क्यान्सर अस्पतालमा रहेको बिपीको शालिगमा माल्यार्पण माल र अस्पतालका बिरामीलाई फलफुल वितरण गरिएको छ प्रजातान्त्रिक विचार समाज बिपी चिन्तन प्रतिष्ठान र नेपाल शिक्षक सङ्घ चितवनको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो कार्यक्रममा बोल्दै कङ्ग्रेस चितवनका सभापति टेक गुरुङले बिपीको चिन्तन समय सापेक्ष सान्दर्भिक रहेको बताउनुभयो कार्यक्रममा बोल्दै बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष देवेन्द्र सुवेदीले बिपीको समाजवादी चिन्तनलाई कङ्ग्रेसले जनमानससम्म पुर्याउन नसकेको भन्दै गुनासो गर्नुभयो शिक्षक सङ्घका अध्यक्ष ध्रुवराज पोखरेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विचार समाजका अध्यक्ष नारायण चालिसे बिपी कोइराला मेमोरियल अस्पतालका कार्यकारी निर्देशक लक्ष्मीनारायण सिंह लगायतले बोल्नु भएको थियो यसअघि नगरवनमा नगर वनमा रहेको बेबी को शालिक में मल्यापण कर नेकपा माओवादीका सचिव नेत्र विक्रमचन्द विप्लवले विदेशी हस्तक्षेपले मुलुक सङ्कटमा फँसेको उल्लेख गर्दै राष्ट्रलाई समस्याबाट बच्न पूर्व राजा ज्ञानेन्द्रसँग पनि सहकार्य गरेर जान सकिने बताउनु भएको छ क्रान्तिकारी पत्रकार महासंघ कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता चन्दले विदेशीको हस्तक्षेप र सत्ताका लागि विदेशीको सेवा गर्ने दलका नेताको प्रविधिका मुलुक सङ्कटमा फँसेको बताउनु राष्ट्रियताको संरक्षणका लागि नेपाली सेना लगायतका सबैसँग मिलेर जान सकिने उहाँले बताउनुभयो ज्ञानेन्द्रले राष्ट्रलाई समस्या आयो मिलेर जाऊ भने राष्ट्रियताको संरक्षणका लागि मिलेर जान सकिन्छ उहाँले भन्नुभयो तर अहिले ज्ञानेन्द्रसँग त्यस्तो कुनै छलफल भने भइसकेको छैन विप्लबले तत्कालै राजा वा राज मिलेर जान खोजेको अर्थ नलगाउन समेत आग्रह गर्नुभयो देश सिक्किमीकरणमा जानबाट बचाउन सबैसँग सहकार्य गर्न तयार रहेको वहां बता विदेशी नागरिक नागरिकता दिए चुनाव बाकी कर भनाई थियो। नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालाले वार्ता र सहमतिको नाममा मङ्सिर चारका लागि तोकेको निर्वाचनको मिति सार्ने कुरा कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनु भएको छ कोइरलाले राष्ट्रिय अन्तर्राष्ट्रिय तथा आम नेपाली जनताको चाहना निर्वाचन नै भएकाले तोकेकै समयमा निर्वाचन गराउनुपर्ने बताउनुभयो एकतिसौँ विपी स्मृति दिवसको अवसरमा आज विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले भारत चिन अमेरिका तथा युरोपियल युनियनको चाहना नेपालमा मङ्गसिरचारमै निर्वाचन होस् भन्ने रहेकाले अब त्यो वा यो बहानामा निर्वाचनको मिति साह्रो नहुने बताउनुभयो उहाँले मङ्सिर चारमा कुनै पनि हालतमा संविधान दोस्रो निर्वाचन भएरै छाड्ने थोकुवा गर्नुभयो कोइरालाले अहिले निर्वाचनको उत्साह र चाहना बढेकाले असन्तुष्ट दलहरूलाई निर्वाचनमा सहभागी गराउन जनताले पनि दबाव सिर्जना गर्नुपर्ने बताउनुभयो उहाँले असन्तुष्ट उस दलहरूसँग वार्ताका लागि उच्च स्तरीय राजनैतिक समिति निरन्तर लागिरहेकाले दिन दिनभित्रै असन्तुष्ट दलहरूसँग वार्ता हुने बताउनु भयो यसबीच नेपाली कङ्ग्रेसका महामन्त्री प्रकाश मानसिंहले पार्टीको महाधिवेशन भएको छ महिना पनि पार्टी राम्रोसँग हाँक्न नसक्ने एमाओवादी अध्यक्ष प्रचण्डले मुलुक नै हाँक्छु भन्नु हास्यास्पद भएको बताउनु भएको छ महामन्त्री सिंहले पार्टीका कार्यकर्ताले पार्टी, का पार्टी चलाउन दिएको म्यान्डेटलाई छ महिनाभन्दा बढी टिकाउन नसक्नेले मुलुक हाँक्ने सपना देख्नु दिवा सपना मात्र हुने भक्तपुर जिल्ला कार्यसमितिले आज भक्तपुरमा आयोजना गरेको पार्टीका कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले भन्नुभयो पार्टी नै नसक्ने मान्छेले मुलुक हाँक्न सक्नेछु भन्नु हाँस्यास्पद कुरा हो सिंहले अब मुलुक नेपाली कङ्ग्रेसले मात्र हाँक्न सक्ने जिकिर गर्नुभयो अन्तरिम चुनावी मन्त्री परिषदले केही सहसचिवलाई सचिवमा बढुवा गर्ने तयारी थालेको छ आज दिउँसो बस्ने मन्त्री परिषदको बैठकले सहसचिवको बढुवा गर्न लागेको स्रोतले बताएको छ त्यसै गरी खाली खालिरहेका भारत लगायतका केही मुलुकका राजदूतहरूको समेत नियुक्ति गर्ने चर्चा चले पनि आजको बैठक सहसचिवको सरुवा बढुवामै केन्द्रित हुने स्रोतको दावी छ मन्त्री परिषदको बैठक सिंहदरबारमा अहिले केही बेर पछि बस्दैछ एकीकृत नेकपा माओवादीको विस्तारित बैठकमा अध्यक्ष पुष्पकमल दाल प्रचण्डले पेश गरेको सङ्गठनात्मक प्रस्ताव पारित हुने भएको छ जारी बैठकले प्रचण्डको एकल नेतृत्वको सङ्गठनात्मक प्रस्तावलाई पारित गर्ने कार्यक्रम रहेको माओवादी नेताहरूले बताएका छन् बैठकमा बोल्ने सबैले प्रस्तावमा समर्थन जनाएपछि शनिबार उपाध्यक्ष नारायण काजी श्रेष्ठ र महासचिव पोष्ठबहादुर बोगटेले पदबाट राजीनामा दिनुभएको थियो प्रचण्डले संविधान सभा चुनावसम्मका लागि आफ्नो एकल नेतृत्वमा जाने सङ्गठनात्मक प्रस्ताव विस्तारित बैठकमा पेस गर्नुभएको थियो यसैबीच नेकपा एमालेको जारी केन्द्रीय समितिको बैठक मनोनयन चलिरहेको छ बैठकमा विधान अनुसार केन्द्रीय सदस्यको मनोनयन जिम्मेवारी बाँडफाँडको एजेन्डाबाट छलफल हुनेछ नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दैछ वित्तीय अनुशासन कायम राख्नु उच्च मूल्यवृद्धि नियन्त्रण गर्नु तथा बजेटले लिएका लक्ष्यलाई सार्थक बनाउनु मौद्रिक नीतिको लक्ष्य हुने राष्ट्र बैङ्कले जनाएको छ चालु आर्थिक वर्षको बजेटले साढे पाँच प्रतिशतको आर्थिक वृद्धि र मूल्य वृद्धिलाई आठ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको छ मौद्रिक नीति मार्फत ग्रामीण तथा साना उद्यम कर्जा विस्तारलाई प्राथमिकतामा राख्ने राष्ट्र बैङ्कको तयारी छ यस्तै रियल इस्टेट अन्तर्गतको जग्गा तथा प्लटिङका लागि खोकुलो नीति ल्याउन लागिको भरतपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको आफ्नै घरमा रहेको पानी तानी मोटर बन्द गर्ने क्रममा करेन्ट लागेर गैराती भरतपुर नगरपालिका नम्बर एघार नवरत्न टोल निवासी बाहुन्न वर्षकी कान्छीमाया तामाङको मृत्यु भएको पुराले जनाएको छ करेन्ट लागेर गम्भीर घाइते भएकी कान्छीमायाको बचारका क्रममा कलेज अफ मेडिकल साइन्सेस अस्पताल भरतपुरमा राति नै मृत्यु भएको थियो हप्ताको पहिलो दिन आज सुनसाँदीको भाउ सामान्य घटेको छ शुक्रबारको तुलनामा सुनको भाउ तोलामा आज दुई सय रुपैयाँले घटेको नेपाल सुनसाँदी व्यवसाय महासङ्घले जनाएको छ शुक्रबार तोलामा एकाउन्न हजार चार सय रुपैयाँ कायम भएको सुन आज दुई सय घटेर तोलाको एकाउन्न हजार कारोबार भइरहेको छ यस्तै चाँदीको भाउ तोलामा पाँच रुपियाँले घटेको छ शुक्रबार चाँदीको भाउ तोलाको आठ रुपैयाँ थियो अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ चुनावलाई सहयोग नगर्न अन्तर्राष्ट्रिय समुदायसँग नेकपा माओवादीसहित तेत्तिस दलले गरेको अपिलप्रति तपाईँ के भन्नुहुन्छ यी चुनाव हुन नदिने साल बी अराजकता निम्त्याउने काम र सरकार र मुख्य चार दललाई चुनौती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 खबर सड़क खंड खुलागढ़ काठम्डो मुगलिन नानगढ़ सात सौ तिरचाली विदेशका समाचार इराकको राजधानी बगदादमा भएको श्रृंखलाबद्ध बम आक्रमणमा तीसजनाको ज्यान गएको छ आक्रमणमा पनि सत्तरी भन्दा बढी घाइते भएका छन् अधिकारीहरूका अनुसार यो आक्रमण मुख्यत सिया बाहुल इलाकामा भएको थियो आक्रमण सियाहरू रोजाको लागि जाँदै गर्दा सड़कमा भएको बीबिसीले जनाएको छ करडा बाहिरता तोपसी र जाफरनिया जिल्लाको व्यावसायिक इलाकालाई आक्रमण कार्यले निशाना बनाएको अधिकारीहरूको भनाइरहेको छ एता भारत मध्य प्रदेश स्थित दतिया जिल्लामा एक स्विस महिलामाथि जबरजस्ती कणीमा संलग्न छजनालाई जन्म कैदको फैसला सुनाइएको छ मध्ये चारजनालाई जबरजस्ती कणी र दुईजनालाई डकैतिर मैलामाथि अत्याचार गरेकोमा दो दोषी ठहर गरिएको छ दतिया जिल्लाका विशेष न्यायाधीश जितेन्द्र शर्माले छजना परेको मुद् फैसला सुनाउनु भएको भारतीय संसार माध्यमले जनाएका छन् दोषी ठहरहरूबाट दस दस हजार बिगो भयो उठाइएको पैसा पीड़ित महिलालाई दिइनेछ खेल समाचार पाकिस्तान र वेस्ट इन्डिज बीचको चौथो एक दिवसीय क्रिकेट आज हुँदैछ पाँच एक दिवसीय क्रिकेटको श्रृङ्खला एक बराबरीमा छ पहिलोमा पाकिस्तान दोस्रोमा वेस्ट इन्डिजले जित हात पारे पनि तेस्रो खेल बराबरीमा सकेपछि श्रृङ्खला एक एकको बराबरीमा रहेको हो आजको खेल जित्दै दुवै टोली अग्रता लिने कोसिसमा रहनेछन् बेलुका सभा बजेपछि वेस्ट इन्डिजको ग्रुस आइसलेटमा खेल सुरु हुनेछ प्रमुख एक कङ्ग्रेसका संस्थापक नेता बिपी कोइरलाको एकतिसौँ स्मृति दिवस मनाइँदै दिवसको अवसरमा कङ्ग्रेस र उसका भातृ सङ्गठनद्वारा विभिन्न कार्यक्रमको आयोजना राष्ट्रलाई समस्याबाट बचाउन पूर्व राजा ज्ञानेन्द्रसँग सहकार्य गरेर जान सकिने नेकपा माओवादीका सचिव विप्लवको चितावनी सत्ताका लागि विदेशीको सेवा गर्ने दलका नेताको प्रविधिका कारण मुलुक संकटमा फसेको भनाई इराकको बगदादमा भएको श्रब्ध बम आक्रमणमा तीसजनाको मृत्यु भारतमा स्विस महिलामाथि जबरजस्ती क्रणीमा संलग्न छ जनालाई को फैसला र पाकिस्तान र वेस्ट इन्डिज बीचको चौथो एक क्रिकेट आज हुँदै अवस्थ दिवसो दुई बजे करपन समाचार सकिए ध्रवराज बिदा भाई नमस्कार